एनसी गरी एक स्पेस दिएर आफ्नो नाम र ठेगाना सहित आफ्ना कुरा लेख्नुहोस् अनि हामीलाई पाँच पाँच शून्य शून्यमा पठाउनुहोस् नक्कली विद्यार्थी भर्नाको विषयमा चर्केको समस्या सुल्छाउन त्रिभुवन विश्वविद्यालय प्रशासन र विद्यार्थी संगठनबीच जेठ सोह्र गते बिहिबार भएको वार्ता सफल भएन निकालियो चुनाव स्थगित गर्ने आफ्नो पक्षमा मत बढाउने रातारात नयाँ विद्यार्थीहरू भर्ना गरिए अनि ती विद्यार्थीको भर्ना खारेज गर्नु माग राखेर रा। वैद्य निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले क्याम्पसहरूमा तालाबन्दी गर्यो त्यसपछि ए निकट अखिल क्रान्तिकारीले पनि थप क्याम्पसमा ताला लगाउन शुरू गरे खी क्याम्पस राजविराजमा विद्यार्थीको नाम दर्ता गराउने अन्तिम मिति जेठ तीन गते चेक मार्फत पनि नाम दर्ताको सिफारिस आयो र विद्यार्थीहरू भर्ना पनि गरिए तत्काल विगठनहरूले सामुहिक विरोध गरे एकीकृत नेकपा माओवादीका जिल्ला संयोजक उमेश यादवले करिब एक लाख रुपियाँ बराबरको नाम दर्ता गराएर चेक दिएपछि विद्यार्थी संगठनहरू आन्दोलित भएका थिए वर्तमान सबै सभापति रामचन्द्र यादव चेक काटेको खातामा पैसा पनि नभएको त्यसैले चेक अवस्थामा चेक पनि फर्द भयो होइन त्यसैले त्यो चेक हामी सबै क्यान्सिल गरायौँ सबै विद्यार्थीहरू सङ्गठन सर्वसम्मतिले त्यो चेक जति पनि दिएको थियो त्यो सबै चेक क्यान्सिल भयो र अर्को कुरो के छ भनेदेखि नक्कली हामी कुन शर्तमा भन्न सक्छौँ भनेदेखि विद्यार्थीलाई जुन विद्यार्थीले आफ्नो सर्टिफिकेट नभइकन इन्टरको सर्टिफिकेट नभइकन ब्याचलरमा उसले एडमिसन रसिद रसिद कटाइसक्यो र उसले आफ्नो फर्म बुझाउने बेलामा यदि सर्टिफिकेट दिन सकेन भनेदेखि त्यस्तोलाई हामीले नक्कली भन्नु मिल्छ तर हामी यही ऊमा क्याम्पस प्रमुख डाक्टर चिरञ्जीवी लाल देवमाथि हाफ पात्र तोडफोड भयो त्यसपछि ती सबै नाम दर्ता खारेज गरिएको विद्यार्थी संगठनका नेताहरू बताउँछन् सं। अहिले नक्कली विद्यार्थी भर्नाको प्रकरण सप्तरीमा टुङ्गिएको बताउनुहुन्छ नेपाल विद्यार्थी संघका अध्यक्ष उम्मेद्वार जय यादव नक्ली चेक पेश करे एडमिशन हामी नेपाल विद्यार्थी संग अर अर संगठन मिले रहा। तो जी चेक में एडमिशन भगत टोटल हमी रद्द गयो र दियो प्रशासन ने हमीर लिखितम दियाद्देव रसिद् भी कैंसिल गरे हामी मधेसी विद्यार्थी फोरम नेपालका जिल्ला नभएको दावी गर्नुहुन्छ यहाँ एडमिसन भयो भने तर चेकबाट मोटामोटी एडमिसन लाखो रुपियाँको एडमिसन भएको छ अनि आन्दोलन गरेर वार्ताद्वारा चेकबाट जति एडमिसन गर्नु भएको छ त्यो सबै रद्द भएको छ उसो त नक्कली विद्यार्थी भर्नाको विवाद चुलिएपछि खारेज गर्न क्याम्पस प्रशासन बाध्य भएको हो अहिले त विद्यार्थीको जम्मा संख्या निर्धारण समेत भइसकेको छ भन्नुहुन्छ विद्यार्थीहरूले चेक गरेर एडमिसन गराइदिनु भनेर रिक्वेस्ट गराएको थियो हामीले त्यो बेला लियौं तर बिल दिएको थिएन र पछि विभिन्न संघ संगठनका विद्यार्थीहरू बसेर जति पनि चेक हामीले प्राप्त हा। आएको क्याम्पसमा त्यो चेकबाट एडमिसन भएको समेतलाई हामीले त्यही खारिज गर्यौं यो कुरा महेन्द्र विन्द्री क्याम्पसका विद्यार्थीहरूको बुद्धिपूर्वक जुन विवेकको आधारमा जो र नकली विद्यार्थी भर्नाको विषय सुलुवस राजविराजका विद्यार्थी संगठनहरू निर्वाचनका लागि पूर्ण रूपमा तयार थिए तर झेठ सोह्र गति निर्वाचन अस्थगित भएपछि उनीहरू आन्दोलनमा उठ्रेका छन् विद्यार्थी संगठनहरूको प्रदर्शनका कारण अहिले राजविराजका ठाउँ ठाउँमा वातावरण तनावग्रस्त छ उचित कामका लागि जुटेका सप्तरीका विद्यार्थी संगठनहरूले अनुचित क्रियाकलाप नगर्न पनि एकजुट हुनु पर्छ नेपाल चौतारीका लागि चिन्नस्ता शिष्ट मर्यादित सोभि निर्वाचन गर्न केही खर्च अवश्य चाहिन्छ चा। तर चुनावमा भड्किलो खर्च गर्ने होड विद्यार्थी भित्र देखियो सबै विद्यार्थी संगठनको जोडेर करोड़ रुपैयाँको हाराहारीमा खर्च हुने अनुमान गरिएको छ यत्रो पैसा कहाँबाट आउँछ जवाब पनि गाह्रो छैन चन्दा तर धम्क्याएर चन्दा मागिएका समाचार छापिए चितवनमा विद्यार्थी संगठनले चुनाव खर्च जुटाउन गरेको पहललाई विजय एफएम नवलपरासीकी साथी अनिता घिमिरे रिपोर्टमा समेट्नु भएको छ चितवनका उद्योगी व्यवसायी कहाँ पछिल्ला साता विभिन्न विद्यार्थी संगठनका चिठी आए चुनाव खर्चका लागि सहयोग भनेर लेखिएका चिठीले उद्योगीहरूलाई चाहिँ झस्काउँछ भन्नुहुन्छ नारायणगढका कार्बन मोबाइलका क्षेत्रीय वितरक दिपेन्द्र पण्डित अहिलेको परिस्थितिले गर्दाखेरि हरेक व्यवसायहरू काहीँ न काहीँ कुनै कुनै राजनीतिक पार्टीहरूमा झुकाप भएको देखिएको छ आफूलाई सुरक्षा राख्नको लागि पनि किनकि कुनै पनि एउटा पार्टीको भातृ संगठन लागिसकेपछि त्यसको भातृ गर्दाखेरि अरू भारत सङ्गठन नआउने भनेर अहिले व्यापारीहरू खुलै आम राजनीतिमा लागेको पनि देखिरहेको छ एउटा एक किसिमको सेक्युरिटी जस्तो पनि भइसकेका छ मौन रूपले बसौँ सबै विद्यार्थी आएर प्रेसर दिने दबाब दिने र हामीलाई पनि सहयोग गर्नुपर्छ भने र खुला रूपमै राजनीतिमा देखिएपछि यो फला पार्टीको रहेछ यसकोमा हामी जाँदा भयो भन्ने हिसाबले पनि एउटा व्यवसायीहरूले झुकावहरू देखाइरहेको छन्दा सहयोग भनेर आउने चिठीमा लेखिएको भाषा शालिन नै हुन्छ तर त्यहाँभित्र पनि कता कति डर लुकेको आशय बुझ्छन् व्यवसायीहरू उद्योग वाणिज्य संघका अध्यक्ष डाक्टर तिलचन्द्र भट्टराई एउटा मात्रै विद्यार्थी संगठन आए एकजना व्यवसायलाई विद्यार्थी को चुनावमा सानोतिनो खर्च दिनु कुनै ठुलो कुरा होइन होला तर यहाँ त अब राजनीतिक दल पछि विद्यार्थी संगठनहरू आयो भने एउटै कामको लागि पाँच सातवटा विद्यार्थी संगठनहरूलाई चुनाव भनेर खर्च दिन त्यो सक्ने अवस्था व्यवसायीहरूको छैन त्यसमा अब कति व्यवसायहरूबाट अलिकति प्रेसर पनि भयो हामीलाई भन्ने कुराहरू आइरहेको त्यसमा पनि अब सोभियोगको चुनाव भनेर एकमुष्ट अब भनौँ न सबै विद्यार्थीहरूलाई हुने किसिमले पाँच सय हजार कसैले दियो दुई सय तिन सय दियो भने त्यसरी उठाउँदाखेरि पनि हुने हो तर विद्यार्थी संगठन पछि आएर गर्नु व्यवसायीहरूलाई मार्मा पार्नु नै हो तपाईँ आफूलाई पनि प्रस्ताव राखेका छन् कि छैनन्टर साहब गरिदिनु पऱ्यो भनेर एकदमै मैले केही विद्यार्थी सङ्गठनहरूलाई सानोतिनो रकम त्यो दिएको पनि छु पहिला पहिला जुन किसिमले हुन्थ्यो त्यस्तो धम्की चाहिँ होइन तर हामीलाई दिनुपर्छ नदिकिन हुँदैन भन्ने कुराहरू चाहिँ आएको छ धेरै प्रेसर भयो भने हामीले सामूहिक रूपमा आवाज उठाउनु पर्ने हुन्छ होइन विद्यार्थी संगठनको तर्क छ चन्दा सहयोगमा कुनै धम्की र दबावको प्रयोग भएको छैन एकीकृत माओवादी निकट अखिल क्रान्तिकारी सचिवालय सदस्य विजय हमाल व्यापारीहरूलाई मर्का पार्नु गएर जबरस्ता गर्नु कुरा त बेठिक हो सम्बन्धित निकायले त्यसलाई चाहिँ वाच गर्नुपर्छ सम्बन्धित निकायले त्यसलाई चाहिँ कन्ट्रोल गर्नुपर्छ हामीबाट कहीँ कति त्यस्तो भएको पनि छैन हाम्रो कुनै उद्देश्य नीति पनि होइन हामी गर्ने गर्दैनौ गर्ने गलत छ त्यसको हामी निन्दा र भर्सना पनि गर्छौँ अब यो आर्थिक संकलनलाई सबै संगठनका तर्फबाट आर्थिक ढङ्गले जुन ढङ्गले प्रचार प्रचारको कामहरूलाई तडकबाट गर्ने काम छोवि निर्वाचनमा जुन ढङ्गले विकृति विसङ्गतिहरू छन् आर्थिक चाहिँ अपारदर्शिता छन् सबै चिजहरूलाई निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी चितुवन जिल्ला सभापति सरस्वती अधिकारी पनि पैसा जुटाउने तरिका शिष्ट छ भन्नुहुन्छ जो व्यक्तिहरूले हाम्रो संगठनलाई माया गर्छन् र जो साथीहरूले नै हामीलाई सहयोग गरिरहनु भएको छ र अरू हामी शैक्षिक संस्थाहरूमा जसरी लामो समय हामीलाई हरेक कार्यक्रमहरूमा सहयोग गर्दै आउनु भएको छ ती शैक्षिक संस्थाहरूबाट पनि हामीले केही आर्थिक सहयोगहरू लिने गरेका छौँ तर पनि त्यो उद्योगिक व्यवसायीहरूले अलिकति गुनासो गर्नुहुन्छ हामीलाई यति सहयोग गर्नु पर्यो भनेर चाहिँ विभिन्न संगठन छ सबैले आर्थिक कुरै ल्याएर थोप भन्ने गुनासो गर्नुहुन्छ औध्योगिक क्षेत्रहरूमा हामी गएका छैनौँ हामी विद्यार्थी भएको नाताले हामीले शैक्षिक संस्थाहरू मात्रै गएका छौँ र सोभ निर्वाचनमा पनि हामी शैक्षिक संस्थाहरूबाट नै हामीले आर्थिक संकलनहरू गरिरहेका छौँ सहयोग संकलनमा कुनै धम्की र डरले पैसा उठाइएको भेटिए कार्यवाही अनेरा का केन्द्रीय सदस्य तथा वीरेन्द्र बहुमुखी क्याम्पस का सोब्यू सभापति निरज भट्ट हाम्रा विद्यार्थीहरूले कहिले पनि आजसम्म डर धम्की देखाएर त्यसरी आर्थिक रूपमा संकलन गरेका छैनन् र व्यवसायहरूसँग त्यो आत्तिनु पर्ने डराउनु पर्ने किसिमका आवश्यकता छैन कतैबाट कुनै पक्षबाट त्यो भएको भए हामीसँग त्यो कुरा विषयवस्तुको जानकारी भयो भने हामी त्यसलाई तत्काल रोक्छौ लोड कर्मचारी युनियनहरूको माग र हड़ताल राजनैतिक दल लगायतका समूहको जुन कुनै बेला बन्द लगायतका समस्या झेलिरहने उद्योगी व्यवसायी कहाँ जब राजनैतिक दलका ठूला कार्यक्रम अनि चुनावको कुरा आउँछ चन्दाका चिठी तारम तार पुग्छन् अब त विद्यार्थी संगठनहरूको चुनावी खर्चको भार पनि उद्योगी व्यवसायीको काँधमा थपिन थालेको छ नेपाल चौतारीका लागि विजय एफएम नवलपरासीबाट म अनिता घिमिरे जुनसुकै चुनावमा बढ़ी जसो खर्च प्रचार प्रसारमा देखिन्छ नारा पचा पम्पलेट लगायतमा विद्यार्थी संगठनहरू पनि कसले बढ़ी गर्ने भनेरै लागि पर्छन् विद्यार्थी संगठनहरूको चुनावी प्रचार प्रसारको अभियानबारे सुनौ रेडियो भेरी सुर्खेतकी साथी दिपा कोइरालाबाट स्वतंत्र विद्या यूनियन को चुनाव को सरगर्मी सुर्खेत का कैंपस तैयारी देखी मोबाइल मी आर बीटी समेत राखे आपनो संगठन लाई जितावना दिन जसो चुनावी सभा नेता बने सुर्खेत कैंपस शिक्षा का सोबियो सचिव तथा अन्य राज्य सोबियो का सदस्य सुशील था नारा तोड़फोड़ तालाबंदी भ्रष्टाचार जस्ता नारा विद्यामूलक शिक्षा में सहज पहुंच का मतदान पचास साठी हजार बनाकर प्रसाद शर्मा चुनाव ने निके छोड़ आज भोल संगठन विस्तार का खर्चा संकलन करने योजना बनाया डबर झावी में अहिले पनि विद्यार्थीको बिचमा हामी फर्स्ट हुन्छ हामीलाई ठुलो अपेक्षा छ त्यस हाम्रो तयारी एकदम पूर्ण रूपमा छ जुन सुकै परिस्थितिमा भयो निर्वाचन हुनुपर्छ एउटा ब्रोसरहरू पर्चा पम् समा नर्मली अब पर्छ होला तुल ब्यानरहरू राख्दाखेरि नत्र भने त्यस्तो कार्यकर्ताहरूलाई ठुलो एकदम मास भिडहरूलाई लगेर होइन होटलमा खाना खुवाउने खाजा खुवाउनेदेखि लगाएर त्यो केही छैन आर्थिक चलखेल गरेर प्रभावित गरेर यो बाटो केही लिने सम्भावना पनि छैन त्यो हुन नै हुँदैन संगठन अखिल क्रान्तिकारीले पनि चुनावी तयारी लगभग सकेको छ जिल्ला कमिटी सचिवालय सदस्य विचार दिएर नै विद्यार्थीलाई कन्भिन्स गर्ने हो र विचारबारै हामीले जित्ने हो हाम्रो लक्ष्य नै यही हो चुनाव खर्च का सात लाख रुपया छुटाइक सुर्खेत कैंपस शिक्षा का विद्यार्थी कल्याण समिति तथा खेलकूद प्रमुख एवं सोबियो निर्वाचन समिति दुई हजार सत्तरी का संयोजक प्रेम बहादुर था आत्मसाथ गरेर स्थानीय स्तरमा पर्ने समस्याहरूलाई पनि समावेश गरेर आचार संहिताको निर्माण गरेका थियौँ ती आचार संहिताहरू मध्ये जस्तो अब प्रचार प्रसारको क्रममा झडपहरू हुनसक्ने झगडाहरू हुन सक्ने माइकिङ गर्ने कुराहरू होडिङ बोर्ड राख्ने कुराहरू पोस्टिङ पम्पलेटिङ गर्ने कुराहरूमा हामीले पूर्ण रूपले बन्देज गरेका थियौँ रोडीमा झुन्डाएर प्रचार सामग्रीहरू कागजका सामग्रीहरू प्रचार प्रसार गर्ने अनि त्यस पम्पलेटिङ प्रचारहरू हात हातमा बाँड्ने त्यस्ता किसिमका ब्रुसर जस्ता चिजहरू बनाएर गर्न सक्ने भनेर हामीले आचार संहिता बनाएका थियौँ एकदम विद्यार्थी को अब यह कैंपस को स्थानीय खर्च बान विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकूद विभाग निर्देशालय मार्फत हमी खर्च व्यवस्थित करने विगत में भाग इस खर्च में बढ़ोत्तरी भारतीय त्यसमा पनि विद्यार्थी सङ्ख्याको आधारमा खर्च व्यवस्थापन भन्ने नीति छ त्यस अन्तर्गत छ भन्दा माथि विद्यार्थीहरू जुन विद्यार्थीहरूले त्यो क्याम्पसमा रजिस्ट्रेसन गर्छन् नाम लेखाउँछन् ती विद्यार्थीहरूको आधारमा चाहिँ पैसा पठाउने गरेको छ त्यसमध्ये हामी लगभग साढे विद्यार्थी सा भएको कारणले गर्दाखेरि सात लाखको हाराहारीमा हामीले यो निर्वाचनमा खर्च गर्ने अख्तियारी पाएका थियौँ नेपाल चौतारीका लागि सुर्खेतबाट दिपा कोइरेला सोभि चुनाव मर्यादित बनाउन विद्यार्थी संगठनहरूले जेठ पहिलो साता निर्वाचन आचार संहिता जारी गरे एउटा विद्यार्थी संगठनले अर्कोलाई निषेध गर्न नपाउने भडकिलो खर्च गर्न नपाउने पैसा बाँड्न नपाउने निष्पक्ष चुनावका लागि दवाब दिने लगायतका कुराहरू आचार संहितामा उल्लेख गरिएको छ तर पूर्वमा लिम्बुवान सम्बन्ध विद्यार्थी संगठनले पूर्ण समानुपातिक निर्वाचन प्रणाली अप्नाउनु भन्दै क्याम्पस मात्र होइन जिल्ला नै बन्द गरेका छनृ संघीय लिम्बुवान राज्य परिषद अन्तर्गतको संघीय विद्यार्थी युनियन लिम्बुवान र अरू पाँचवटा विद्यार्थी संगठनको मोर्चाले सोभिय चुनाव बहिष्कार गर्ने निर्णय पनि गरेका छन् यसै विषयमा संघीय विद्यार्थी युनियनका लिम्बुवान संयोजक अनिल लिङ्गेनसँग झापाका साथी रोहित लिङ्गेनले कुराकानी गर्नुभएको छ संघीय विद्यार्थी युनियन कहिल्यै पनि सोभि निर्वाचनको विपक्षमा थिएन र रहने पनि छैन तर हामीले के मात्र भनिरहेका छौँ भने सोभिय निर्वाचन चाहिँ पूर्ण समानुपातिक प्रणालीको माध्यमबाट गर्नुपर्छ अल्पसंख्यक का र पछि परेका समुदायका विद्यार्थीहरू अर्थात् जो विद्यार्थीहरू क्याम्पसमा पढ्न आउँछन् टाढा टाढाबाट विद्यार्थीहरूको प्रतिनिधित्व हुन्छ त्यसै कारणले गर्दाखेरि पनि सुविपूर्ण समानुपातिक निर्वाचन प्रणालीको माध्यमबाट हुनुपर्छ भन्ने जुन हाम्रो माग छ यो माग अहिलेसम्म त्रिभुवन विश्वविद्यालयले सम्बोधन गर्न नसकेको कारणले गर्दाखेरि हामीले आन्दोलनको कार्यक्रमहरू अगाडि बढाएका हौँ सुवि निर्वाचनलाई चाहिँ रोक्ने हाम्रो कार्यक्रम चाहिँ होइन तर सुवि निर्वाचन चाहिँ पूर्ण समानुपातिक प्रणालीको माध्यमबाट गरिनुपर्छ मिश्रित प्रणाली प्रति तक कसहमतिस जो पिछड़ अोजे समुदाय अथवा समूह को अथापित होना सकता है अब मिश्रित प्रणाली जो अवजनिका त्रिभुवन विश्वविद्यालय ने यह मिश्रित प्रणाली पूर्ण रूप में मिश्रित प्रणाली हो भाई क्यों अू को जो ढाचा मोडल निर्माण मोडल में बड़ी से बड़ी प्रत्यक्ष ला जोड़ दी जसों तब हे सुबि को, को पावरफुल पोस्टर सभापति भो सचिव भो को सदक्ष भो लगात प पोस्टर प्रत्यक्ष में राखी रही में प्रतिनिधित्व होने हिब्बले दु चार प्रतिनिधि पठाने हिब्ले सक में राखी हिस्बले अल टोटल हेखि हिस्ट्री स्टू फोर्टी समय को मिश्रित प्रणाली क्या में पूर्ण मिश्रित हो होइन यो चाहिँ एउटा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा आन्दोलन उठाइरहेका विद्यार्थी सङ्गठनहरूलाई एक खालको भनौँ न आँखामा छारो हाल्ने दुष्प्रयास गरेको हो भन्ने हाम्रो चाहिँ बुझाइ हो यो मिश्रितलाई चाहिँ पूर्ण गर्न के गर्नुपर्छ त सबै विद्यार्थी सङ्गठनका साथीहरू र अन्य सङ्गठनका साथीहरू र त्रिपुना विश्वविद्यालय लगायत राजनीतिक विज्ञहरूसँग हामीले राय परामर्श लिएर सबैको साझा अवधारणाबाट एवं मिश्रित पूर्ण बनाने सकता तर फिर भी यह भंद में हमी मिश्रित झरे भाई होना अमो अंतिम एजेंडा हम अंतिम में चे पूर्ण सी हो तब वार्ता सहमति में आने संभावना कि तत्काल ही संभावना देखिए होना अब हम आंदोलन को कार्यक्रम अगड़ी बढ़ते सुबियू निर्वाचन करीब करीब विशेषकर पूर्व में नहोला कि भाक वातावरण से देख रखे भोलिका दिनमा छलफल र बसहरू चाहिँ गर्न नसकिने भन्ने चाहिँ होइन दुई हजार पैँसठीमा पनि तपाईँहरूकै कारण निर्वाचन भएन सोभि निर्वाचन नहुँदाका धेरै बेफाइदाहरू भयो नि त पैँसठी साल चैत्र छ गते त्यतिखेर हाम्रो मनिल तामाङले सादत्व प्राप्त गर्नुभएको थियो त्यो समयमा पनि हामीले सोभि निर्वाचन पूर्ण समानुपातिक प्रणालीबाट नै हुनुपर्छ भनेर माग गरेका थियौँ त्यसै कारणले गर्दाखेरि सुवि हुन सकेन किनभने त्यतिखेर त केन्द्रीकृत एकात्मक शासन व्यवस्था चाहने तेर का शासक जबरदस्त सुबी निर्वाचन कराने प्रयास तो करें तो छलफल रस में आने भाई इि दमन करो दमन को प्रति करने क्रम में सुबी को निर्वाचन बिथोलना चाहे गई थी योग अवस्था में अब सोबी निर्वाचन भाग दुई हजार पैँसठी सालमा पनि यही माग राखेर संघीय विद्यार्थी युनियनका विद्यार्थीले झापाको धुलावारी क्याम्पसमा बुथ कब्जा गर्न जाँदा सुरक्षा कर्मीको गोली लागेर एकजना विद्यार्थी मनिल तामाङको मृत्यु पूर्व का कैंपस इंटेना फाउंडेशन के उत्पादन कार्यक्रम चौधारी सुंद आज हम स्थगित सोवियो निर्वाचन का अराजनीतिक गतिविधि कड़े गेला कार्यक्रमका बारेमा तपाईँलाई भन्न मन लागेका कुरा हामीलाई एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको मेसेज बक्समा एनसी टाइप गरी स्पेस दिएर नाम र सहित आफ्नो कुरा लेख्नुहोस् अनि हामीलाई पाँच पाँच पठाउनुहोस् तपाईँ हामीलाई फेसबुकमा पनि भेट्न सक्नुहुन्छ नेपाल टाइप गरेर लाइक गर्नुहोस् अनि आफ्ना कुरा पोस्ट गर्नुहोस् सोभि यो चुनाव जति विद्यार्थीहरूलाई लाग्छ त्योभन्दा बढी हरेक विद्यार्थी संगठनका माओ लाग्ने गरेको छ यो पल्ट पनि सोभियो निर्वाचनको माग राखेर रा, अनसन बसेका विद्यार्थी संगठनका कार्यक्रममा ऐकबद्धता जनाउनेदेखि उनीहरूको प्रचार प्रसार सहयोगमा दलका नेताहरू देखिएनौ शुक्लाफाटा एफएम कञ्चनपुर कञ्चनपुर जिल्लाका दसवटा क्याम्पसहरूमा विभिन्न विद्यार्थी संगठनहरू सोभिको प्रचार प्रसारमा व्यस्त देखिन्छ माओ पार्टीले पनि सहयोग गरिरहेको छ सोभिमा एकीकृत नेकपा माओवादी कञ्चनपुरले ठूला नेताहरूलाई नबोलाएको र रा। राज्य समिति सदस्यहरूलाई खटाएर सहयोग गरिरहेको एकीकृत नेकपा माओवादीका जिल्ला संयोजक खडक बस्नेत बताउनुहुन्छ घर गर दैलोसम्म गर्न पुगेका छन् भन्ने सुने छन। कुरा सुनेका छौँ सबै कुराको जवाब त उहाँहरूले दिने कुरा भयो हाम्रो ठाउँबाट भन्नुपर्दा हामीले आफ्नै भूगोलमा रहेका साथीहरू आफ्नै जिल्लामा रहेका साथीहरू राज्य समितिका सदस्यहरू जो चाहिँ विभिन्न क्याम्पस जहाँ चाहिँ सुविू हुँदैछ त्यसकै सेरोफेरोकै साथीहरूलाई नै परिचालन गरेका छौँ त्यसरी हामीले विशेष भनेर बाहिरबाट चाहिँ त्यस्तो ठुलो नेता बोलाएको स्थिति छैन विद्यार्थी पृष्ठपोषणबाटै राजनीति शुरू हुने भएकोले विद्यार्थी संगठनले आफ्नो पार्टीले आर्थिक सहयोग नगरेको भए पनि भौतिक सहयोग गरिरहेको बताउनुहुन्छ नेकपा एमालेका जिल्ला सचिव सुरेन्द्र विष्ट आर्थिक सहयोग भन्ने त हुँदै हुँदैन नि त खास हामीलाई परिचालन गर्नका निम्ति जनसङ्गठनहरूलाई त्यसरी आर्थिक सहयोग गर्ने भन्ने कुनै कोषहरू हुँदैन उहाँहरूको आफ्नो शुभचिन्तक समर्थक आफ्नो सदस्यता प्रकाशनदेखि लिएर विभिन्न नेपाली ले घम को आर्थिक सहयोग नगर दावी कांग्रेस का केन्द्रीय विभाग सदस्य गोपाल गुरु सोभियो एकीकृत नेक माओवादी कि आर्थिक सहयोग नगर निर्वाचन का बेला भोट हालना का विद्यार्थी किन्ने परिपाटी को अंत्य कर फे एकीकृत नेकपा माओवादीका संयोजक खडक बस्ने नगद रूपियाँ हामीले जिल्ला कार्यालयबाट एक पैसा पनि वितरण गरेका छैनौँ र वितरण गर्न पनि चाहँदैनौँ र हामीले आफ्नो विद्यार्थीलाई त्यही रूपमा कन्भिन्स गर्दैछौँ चुनाव में भोट हाल भोट पा का विद्या किटी निश्चे करोड़ विद्यार्थी आंदोलनक नारा भ्र विद्या नेतृत्व जन्मा विद्या को समर्थन जुटने पर्चे आक नेतृत्व नहीं सफल नेतृत्व सबल नेतृत्व बन सव दिन में चाहे रजिस्ट्रेशन कर दी बल में भोट चुनाव जितने सोबियूले विद्यार्थी हक हितमा भन्दा पनि अन्यत्रै कतै काम गर्छ कि भन्ने हामीले छोटो अनुभवबाट चाहिँ त्यो कुराहरू बुझ्न पुगेका छौँ त्यसकारण त्यतापट्टि हामी जाने पक्षमा छैनौँ सोबिय निर्वाचन राजनीतिको जग भएकोले आफ्ना विद्यार्थी संगठनलाई सल्लाह सुझाव दिनु आवश्यक रहेको बताउनु नेपाली काङ्ग्रेसका केन्द्रीय विभागीय सदस्य गोपाल गुरुङ हाम्रो छोराछोरीले के गर्दैछ पर्ला नि त्यो परिपक्क भएपछि भोलि पार्टीमा काम गर्ने त सोभि निर्वाचन त जग हो बिल्कुल ट आएकाले पार्टीले विद्यार्थी संगठनलाई सहयोग गरिरहेको बताउनुहुन्छ नेकपा एमालेका जिल्ला सचिव सुरेन्द्र विष्ट मुलुकमा आमूल परिवर्तन चाहन्छ राष्ट्रियताको मुद्दालाई अगाडि बढाउन चाहन्छ क्याम्पसहरू विद्यालयहरू विश्वविद्यालयहरू बिहारेको होइनन् अध्ययन गर्ने हलो हुन् हामी त्यही पृष्ठभूमिका आएका उहाँहरूलाई दिनुपर्छ उहाँहरूलाई त्यो हामी सुझाव र सल्लाह दिइरहेका छौँ निर्वाचनको मिति नजिकै जाँदा कञ्चनपुर जिल्लामा राजनीतिक दलहरू पनि आफ्ना विद्यार्थी संगठनहरूसँग विभिन्न प्रकारका छलफलमा सहभागी भइरहेका छन् करिब महिना दिन यता सोभिय चुनावले तातेको माहौल चुनाव स्थगित भएपछि झनै तातिएको छ विद्यार्थीहरू आफ्नै तरिकाले संघर्षका कार्यक्रममा जुटेका छन् नमिलेका मुद्दामा समाधान निकाल्न छाडेर निर्वाचन नै स्थगित गरेर विद्यार्थी संगठनहरू संघर्षमा उत्रिनु विद्यार्थी संगठनहरूको नैतिक चरित्रभित्र पर्छ छलफलका लागि नेपाल विद्यार्थी संगठनका प्रवक्ता युपी लामी छानेर मोहन वैद्य सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीका सचिव रत्न ढकाल आज हाम्रो स्टुडियोमा हुनुहुन्छ निर्वाचनको चुनावित भएन मूलत सोभि निर्वाचन घोषणा भए पश्चात चुनावी प्रयोजनका लागि केही संगठनहरूले जसरी पनि सोभि जित्नुपर्छ भन्ने सा उद्देश्यका साथ भर्ना गर्नुभयो त्यो भर्नाको विषयमा विवाद भयो केही क्याम्पसहरूमा हाम्रो रत्नजीहरूले तालाबन्दी गर्नुभयो त्यो तालाबन्दी भइसके पश्चात विश्वविद्यालयले त्यो किन तालाबन्दी भयो र त्यो छानबिन गर्नुपर्ने आवश्यकता थियो थिएन विश्वविद्यालय चुपलाएर बस्यो हामी चुनाव जित्ने कलेजमा तपाईँहरू ताला लगाउने त्यस हामी कहीँ पनि चुनाव गर्न दिनौँ भनेर हिमालजीहरूले देशभरि चाहिँ तालाबन्दी गर्नुभयो विश्वविद्यालयले जुन पहल कदम त्यो वास्तविकता हो कि होइन त्यस्तो कुनै पनि चासो दिन सकेन र अन्तत्व यो फर्जी विद्यार्थी भर्नाको विषय र विवादका कारण निर्वाचन स्थगन भयो नक्कले विद्यार्थी भर्नाको कुरो भनेको चाहिँ रत्नजीहरूले उठाउनु भयो होइन बताइदिनुहोस् न अलिकति नक्कले विद्यार्थी कहाँ कहाँ कसरी कसरी भर्ना भयो भने विद्यार्थी भन्नाले राति अबेर दुई बजेसम्म पनि भर्ना भएका छन् सबभन्दा बढी चाहिँ एकीकृत माओवादी सम्बन्ध विद्यार्थी क्रान्तिकारी हजारौँको संख्यामा विद्यार्थी भर्ना गरेको छ त्यसपछि अनिराष्ट्रबली पनि गरेको छ जनआन्दोलन र घाइतेको चाहिँ नाममा नाममा निर्देशन भयो लाग्दैनको मनोनयन पत्र दर्ता गर्ने दिन आएर उसले चाहिँ के भइरहेछ भनेर आफ्नो चाहिँ काम गर्ने क्षमता नभए विद्यार्थी सङ्गठनलाई साँची राखेर निर्वाचन स्थगन गर्ने र अनि विद्यार्थी सङ्गठनहरूको विवादको कारणले निर्वाचन भएन भनेर ऊ आफू पन्सिनका लागि उसले जुन कुरा गर्यो तीन गतिसम्म विश्वविद्यालय भर्नाको मिति खुल्ला गरेको थियो रातभरि भर्ना भयो दिनभरि भर्ना भयो के भयो भने सारा संचार माध्यममा चार गति नै कुरा आइसकेपछि क्याम्पसहरूमा उहाँले चार तालाबन्द गर्नुभयो दुई तिनवटा क्याम्पसमा त्यसपछि त्यति बेला उहाँले बोलाउनु पर्थ्यो अनि हिजो चाहिँ तपाईँको अन्तिममा छानबिनको लागि भनेर त्यो एउटा चाहिँ नौटङ्की हो मूलत विश्वविद्यालयका पदाधिकारीहरूको निरइता र अहिले तपाईँहरू विश्वविद्यालय दोष लगाउँदै हुनुहुन्छ अथवा तपाईँहरूले हेर्दाखेरि विश्वविद्यालय सुल्झाउनु भयो त्यो सुल्झाएन भनेर तर विश्वविद्यालय त्यहाँको प्रशासनसँग बुझ्दाखेरि भनेको विद्यार्थी सङ्गठनहरू विश्वविद्यालयमाथि धेरै हाबी त्यो कारणले गर्दाखेरि उनीय भएर बस्नु छ मूलत कुरा के भने विश्वविद्यालय हामी विद्यार्थी सङ्गठनको केही दोषी होला तर हाम्रो कमी कमजोरीलाई देखाएर सिङ्गो विश्वविद्यालयको ठेक्का लिएर जिम्मा लिएर बसेका मान्छेहरूले चाहिँ विद्यार्थी सङ्गठनलाई दोष दिएर हामी राजनीतिक पार्टीको विचार बोकेर दर्शन बोकेर हिँडेका हौँ उहाँहरू त त्यसरी हिँडेको होइन ने। नेपालको प्रागिक क्षेत्रको नेतृत्व गर्ने मान्छेहरू उहाँ अहिलेको भिसी रेक्टर र राजिनामा दिउ न खुला प्रतिस्पर्धाबाट उहाँहरू विश्वविद्यालयको भिसी रेक्टर रजिस्ट्रार क्षमता र सामर्थ्य राख्नुहोस् न उहाँहरू पार्टीका नाममा नियुक्ति लिएर आउने अनि त्यसपछि विद्यार्थी सङ्गठनलाई दोष दिन त्यो पाइँदैन आधारसँग भर्ना गरेर विद्यार्थी सङ्गठनहरूले किन बोल्न सक्नुभयो त्यसको भोलिपल्ट हामीले सबै क्याम्पसहरूमा ज्ञापन पत्र स्मरणलाई र त्यसको पल्सिपल्ट त्यसको कुनै जवाफ नपाइसकेपछि हामी तालबन्दी गर्न बाध्य भएका हौँ यो आधारसम्म विद्यार्थी भर्ना गर्ने अथवा निर्वाचन हुने बेलामा विद्यार्थी भर्ना गर्ने जुन प्रवृत्ति छ यो त विद्यार्थी सङ्गठनले बसाएर ल्याएको प्रविधि हुने हो यहाँ भन्नु त यो त विश्वविद्यालयले निमित क्यालेन्डरभित्र सञ्चालन जस तपाईँले जुन कुरा भन्नुभयो विश्वविद्यालयले अहिले विद्यार्थी सङ्गठनलाई दोस्रो क्याम्पसको कर्मचारीलाई उसले बोलाएर कारवाही गर्न सक्नु पऱ्यो नि किन त राति बाह्र बजीसम्म क्याम्पसका काउन्टरहरू खोलेर त्यो कर्मचारीले भर्न का कुन चाहिँ विद्यार्थी सङ्गठनको दबाब पऱ्यो विश्वविद्यालयका पदाधिकारीहरू विद्यार्थी सङ्गठनका बिचमा फुट लिएर आउने र विद्यार्थीलाई विभाजित गरेर आफ्नो चाहिँ कार्यकाल लम्बाउने विद्यालय सुधारका लागि उहाँहरूको कुनै पनि योजना हुन्छ तपाईँहरूले विश्वविद्यालयको भिसी डिरेक्टर रजिस्टारको कार्यालयमा गर्न उहाँहरूको सूचना बोर्डमा हेर्नुहोस् आज कुन एनजिओको चाहिँ विचार गोष्ठीमा जाने कुन चाहिँ कलेजको चाहिँ उसमा जाने हो त्यस्तो पनि हुन्छ कम्तीमा पाठ्यक्रम सुधारको कुरा विश्वविद्यालयको भौतिक संरचनालाई चाहिँ सदुपयोग गर्ने कुरा विद्यार्थीहरूलाई चाहिँ कसरी चाहिँ सृजनशील बनाउने भन्ने विषयमा विश्वविद्यालयले कुनै पहल कदम लिएर आजसम्म एउटा कार्यक्रम गरेको यो पदाधिकारी गरे आज तपाईँहरूलाई थाहा छ त्यो कुरा विद्यार्थीहरूले त्यो कुरा शैक्षिक मुद्दाको कुरा खोइ हामीले पनि सुनेको छैन हामीलाई तपाईँले यो प्रश्न सोध्नु यो तपाईँ आफूले आफूलाई एकचोटि पुनर्विचार गर्नुपर्छ हेर्नुहोस् किनभने नेपालको विद्यार्थी आन्दोलनमा सबै किसिमले हामी राजनीतिक मुद्दालाई लिएर अगाडि बढ्दै गर्दा हाम्रो शैक्षिक मुद्दा ओझेल परेको अवस्थालाई हामी स्वीकार्छौँ गत वर्ष असारमा हामीले उठान गरेको चाहिँ नेपालका चाहिँ शैक्षिक संस्थाहरूको विदेशी नाम चाहिँ परिवर्तन गर्नुपर्छ भन्ने कुरा चर्को शुल्कको कुरा त्यो शिक्षा चाहिँ विभेदमूल हुनुहुन्न भनेर हामीले गरेको कुरा र त्यही कुरालाई नेपाल सरकारको शिक्षा मन्त्रालयले अहिले शिक्षा निर्देशिकामा समेत केन्द्रित गरेर लिइरहेको छ नि चुनावी मुद्दा हाम्रो नारा भनेको नै शैक्षिक सुधारको कुरा नीति नियम बनाउने र कार्यान्वयन गर्ने जिम्मा त राज्यको हो विश्वविद्यालयको नि त यसको प्रमुख जिम्मेवार पछि भनेको त्रिभुवन विश्वविद्यालय हो त्यसपछि नेपालका राजनीतिक ने पार्टीहरू खास यो सु चुनावलाई संविधान सभाको चुनावसँग तुलना गरेर जसरी हुन्छ आफ्नो पक्षमा परिणाम ल्याउनुपर्छ भनेर केही राजनीतिक पार्टीहरूले खुल्याम निर्देशन दिएर हाम्रो पार्टीले विद्यार्थी भइसकेपछि राजनीति गरिसकेपछि चुनाव जित्नुपर्छ त्यो लक्ष्य राख्नु कुरा ठिक हो तर जसरी नै जित्नुपर्छ भन्ने हाम्रो पार्टीले हामीलाई निर्देशन दिएको छैन एकदम छ हामीले देख्यौँ पैसाको डर आयो निर्वाचन भनेर होइन कतिको चलखेल भयो पैसाको यो प्रत्येक सञ्चार माध्यमहरूमा चाहिँ कुन विद्यार्थी सङ्गठनले कुन क्याम्पसमा कति विद्यार्थी भर्ना गर्यो भने रसिद नम्बर समेत बैङ्कमा भाउचर भरिएको भाउचरको नम्बर समेत उल्लेख गरेर आइसकेपछि कि तपाईँहरू जस्तै सञ्चारकर्मीहरूले मैले लेखेको समाचार झुटो हो भन्नु पर्यो नेपाली काङ्ग्रेसले कति हाम्रो पार्टी सभापतिलाई हामी भेट्न गयौँ विद्यार्थीको बिचमा जानुहोस् चुनावमा भाग लिनुहोस् कहाँबाट पैसा लिएर जो वास्तविक विद्यार्थी त्यो विद्यार्थीको मत लिनुहोस् होइन भने चुनाव हार्न पनि हामी तयार हुनुपर्छ विधिसम्मत रूपमा अगाडि बढ्नुपर्छ पैसाको कुरा नहर्नुहोस् हाम्रो पार्टी सभापतिले उत्तर दिएर पठाएको कुरा त्यही हो खर्चको कुरा गर्दाखेरि शिक्षण संस्थामा मात्रै होइन गैर शिक्षण संस्थामा भने सबै पक्षहरूसित सहयोग लिने भनेर हाम्रो र त्यो सहयोग स्वैच्छ बनाउने सहयोग रसित र त्यो चिठीहरू चाहिँ खराब नियत भएका विद्यार्थीहरूले छाप्ने त्यसपछि म फला फला बोल्या हो भनेर आफू अगाडि देखा नपर्ने र बाहिरबाट फोनबाट धम्काएर अरू नै मान्छेहरू प्रयोग गरेर केही ठाउँमा पैसा उठाएको पनि हामीलाई सुन्नमा आएको छ हामीले भनेका छौँ र हामीले जो त्यहाँ चिठी बाँध्न जान्छ जो मान्छ हामीले खास केन्द्रीय कार्यालयको फोन नम्बर त्यसपछि सङ्गठनको नेताहरूको नम्बर र त्यहाँ चिठी दिने साथीको नम्बर पूर्ण समानुपाति प्रणालीबाट जानु पर्यो भनेर पूर्वमा हिजो पनि भन्नुभयो सम्बन्ध विचार गर्नु भएको छ त्यसमा हामी प्रत्यक्ष निर्वाचन प्रणालीमा थियौँ र हामीले निर्वाचन प्रणालीमा केही सुधार गर्नुपर्छ र सबै विद्यार्थी संगठनहरूको त्यहाँ प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ भनेर हामीले प्रत्यक्ष निर्वाचन प्रणालीबाट हामी एक स्टेप ब्याक भएर त्यो क्याम्पसमा काम गरिरहेको भर्ना भइरहेको विद्यार्थीको एउटा समूह त्यहाँ छुट्ने अवस्था छैन जस्तो पूर्वका नौ जिल्लाका साथीहरूले जातीयताका कुरा उठाएर समानुपातिक कुरा गर्नु पाइँदैन उहाँहरूको एज एजेन्डालाई सम्बोधन गरेर नेपाल विद्यार्थीसँगले आफ्नो प्रत्यक्ष निर्वाचन प्रणाली छोडेर हामी मिश्रितमा आएको छौँ मिश्रितमा आउँदा पनि तपाईँको अहिले उपसभापति र सहसचिव पदाधिकारी पनि मिश्रित निर्वाचन प्रणालीमा समानुपातिकबाट त्यसरी आउँदैछ भनेपछि यो कुरालाई उहाँले स्विकार्नु नि पैँसठी सालबाट यो सुवि चुनाव हुन नसक्यो खास गरी प्रणालीकै कारणले हो पूर्ण समानुपातिक ढङ्गले सुविध निर्वाचन गर्यो भने यी भएका विज्ञ विसङ्गतिहरू सबै अन्त्य हुन्छन् र त्यो विद्यार्थीसँगबाट जितेर गएका मान्छेहरूका क्रियाकलापका कारणले त्यो सुविध बदनाम भएको छ यसलाई ठिक ढङ्गले एउटा ट्र्याकमा लाने हुने संगठन समानुपातिक हुने सबै सङ्गठनहरू चुनाव लडौँ संगठनले ल्याएको मतको आधारमा त्यहाँ चाहिँ उसको हुन्छ प्रचार प्रसारदेखि लिएर पैसा खर्च गर्नेदेखि संगठनको निर्वाचनको सञ्जाल जस्तो भएर गयो पहिला त इतिहास त राम्रो भएको होइन अहिले तपाईँहरू नेतृत्वमा हुनुहुन्छ के हुनुहुन्छ स्वाभाविक थियो सोभिमा रहने साथीहरूका कारण त्यो विद्यार्थी संगठन पनि बदनाम भएको सोभिका केही सभापतिहरूको गतिविधिका कारण समग्र स्वीमाथि प्रश्न चिन्ह खड़ा भएको हो तर त्यसलाई अङ्कुश लगाउन त्यसलाई व्यवस्थापन गर्नका लागि अहिलेको यो मिश्रित निर्वाचन प्रणाली निकै राम्रो गर्छ दोस्रो कुरा अहिले रत्नजीले पनि भन्नुभएको छ म तपाईँलाई जोड्न चाहन्छु अहिले विश्वविद्यालयका पदाधिकारीहरूको एउटै प्रयास पैँसठी सालदेखि आज यहाँसम्म आइपुग्दा हिजो जति बेला निर्वाचन स्थलहरू त्यति बेलासम्म उहाँहरूको प्रयास भनेको सोभि विघटन गर्ने स्व्यू किन विघटन गर्ने भने नेपालमा जति पनि परिवर्तनहरू भएका छन् स्वीको नेतृत्वमा सोभिको छातामा रहेर विद्यार्थी सङ्गठनहरूले गरेको विद्यार्थी आन्दोलनले प्राप्त गरेको उपलब्धि हो जस्तो अहिले लोकमान सिंह कायर्की जस्ता प्रविधिहरू नेपालको राष्ट्रियतासँग जोडिएर आएका छन् यस्ता धेरै पात्र र प्रविधिहरूलाई स्थापित गर्नका लागि र विद्यार्थी आन्दोलनलाई कमजोर बनाउनका लागि सोविमाथि प्रश्न खड़ा गर्ने स्वीका केही नराम्रा गतिविधिलाई लिएर विद्यार्थी आन्दोलनमाथि प्रश्न खडा गरे सोवि र विद्यार्थी आन्दोलनलाई कमजोर बाँड्ने जुन खालका टिकाटिप त्यो भइरहेका छन् त्यसको विरुद्धमा सिङ्गो विद्यार्थी खास गरी दुईटा कुरा हो एउटा प्रणालीको कुरा हो अर्को पक्ष भनेको चाहिँ यो कारणले त्रिभुवन विश्वविद्यालयले स्वीकमा प्रश्न चिन्ह खडा भएका छन् भन्ने अर्थमा चाहिँ स्वीकूलाई विघटन गर्ने यदि त्यो नियत राखेको छ र त्यो कतै उसले सोचेको छ भने त्यो उसको दिपना हो विश्वविद्यालयले प्रष्ट रूपमा भन्नु पऱ्यो कुन चाहिँ विद्यार्थी सही हो कुन चाहिँ विद्यार्थी फर्जी हो कुन क्याम्पसमा विधिसम्म भर्ना भएको छ कहाँ चाहिँ विधि भन्दा बाहिर भएको छ दोस्रो कुरा अब विश्वविद्यालय मात्रै दोषी छैन नेपाल सरकारको मन्त्री परिषदका अध्यक्ष विश्वविद्यालयको चाहिँ कुलपति हुनुहुन्छ उहाँ पनि जिम्मेवार हुनु उहाँले पत्र पत्रिका पढ्नुहुन्न टेलिभिजन हेर्नुहुन्न उहाँ जिम्मेवार रूपमा प्रस्तुत हुनु पर्यो विश्वविद्यालय कुलपति उपकुलपति त्यत्त जो जो विद्यार्थी सङ्गठनले आफ्नो अडान राख्नु भएको छ विधिसम्मत रूपमा अडान राखौँ केही कुराहरू हामीले पनि त्याग गरौँ अहिले सबै निर्वाचन हार्दैमा सबै चिज सकिन्छ भन्ने कुरा होइन विद्यार्थीहरूप्रति धेरै जनताहरूको विद्यार्थीहरूको आशा र भरोसा छ जसरी हुन्छ यो चुनाव आफ्नो पक्षमा हुनुपर्छ भन्ने जो गर्न खोजियो नि यो कुराको हामीले विरोध गरेका हौ तर त्यसो गर्दै गर्दाखेरि दर्शक भयो तर अझै पनि हामी समझदारी गर्न सक्छौँ र यो महिनाको अन्तिमसम्म हामी चुनाव गर्न सक्छौँ त्यसको वातावरण वि यो समस्या पैदा गर्न जुन जुन विद्यार्थी संघले भूमिका खेले उनीहरूले यो बारेमा सोच्नु पर्छ विद्यार्थीहरूको औंगला त्रिवीतिर सोझिएको छ किन त्रिभुवन विश्वविद्यालयले समस्या सुझाउन सकेन त्रिभुवन विश्वविद्यालयका रेक्टर गुणनिधि ने विद्यार्थीहरूले बार बार एउटा एउटा बाहना गर्ने उहाँहरूको पहिलेदेखिको बाली चार घन्टा सामान्य अध्यक्षलाई राखेर नियम संशोधन गर्यौँ हामीले निर्वाचनको तालिका प्रकाशित गर्यौँ सबै स्मुटल भएर गएको ठाउँमा एक दुई ठाउँ एउटाले ताला लगायो त्यसको फेरि रिप्रकर्शन गरेर नेपाल अधिराज्यभरि अर्कोले ताला लगायो त्यसपछि उहाँहरूको खोला हल लड्न थाले उहाँ भिड्न थाले रगत्य हुने भयो मान्छे मर्ने भयो स्थगित गर्न पऱ्यो यसको लिन लिनु पऱ्यो तपाईँहरूले भनेर त्यो सबै बहनाबाजी उहाँहरूको चुनाव नगर्ने देखेँ त्यस कारण मैले त कलेज कलेजमा यो स्वतन्त्र विद्यार्थी होइन आफ्नो किसिमले आफ्नो कलेजले जहिले गर्छ त्यो मतलबै राख्नु हुँदैन भने बेली जानुपर्छ विश्वविद्यालयहरू भन्ने नै मेरो धारणा त्यति हुँदाहुँदै पनि नेतृत्वको कुरा छ सारा चाहिँ सामाजिक रोत्थानका कुराहरू छन् नेतृत्व तयार गर्नुपर्छ एकाडेमिकली पनि यस विद्यार्थी चुनाव चुनाव गर्दा राम्रो हुन्छ भन्दा पनि ठिकै हो चुनाव त एक एक वर्षमा गर्नुपर्थ्यो तपाईँले क्लास रुम खेलासम गर्नु भनेर सहमति गरेर त्यत्रो चुनाव गर्न खोज्यो हामीले आएर उहाँहरू पुरा साराका सारा आएर दबाब दिएर हिजो तपाईँहरूसँग वार्तामा नेताहरूसँग मैले कुरा गरिरहेको थिएँ उहाँहरू भन्दै थियो यो सबै यो कारण चाहिँ त्रिवीको निर्याता हो त्रिवीले गर्न नसक्यो त्रिवी प्रशासनले भन्दा बांद भन्दै हुनुहुन्थ्यो उहाँहरूलाई लाज लाग्नु पर्ने कुरा यो कुरा राम्रो छ सधैँ दिनुहोस् र देशमा दुई वर्षसम्म चुनाव गरेर संविधान सभा ल्याउँछु भने दलहरू चार वर्ष बैमानी गरेर पावरमा बस्यो सर्वोच्च अदालतले घोक्ने ठ्याङ्क लगाएर संविधान सभा विघटन गराइरहेको हो अहिले पनि विद्यार्थीहरू अनावश्यक रूपमा विश्वविद्यालयको नाला गोलासारी भन्ने कुरा कुनै नैतिकताले मिल्दैन नकली विद्यार्थी भन्नको अहिले चर्केको कुरा हो विद्यार्थी कहिले गर्यो त्रिवूल विश्वविद्यालयले गर्यो नकली विद्यार्थी भन्ना गऱ्यो भने हिँडे नकली विद्यार्थी हो भन्ने पनि हिँडे पत्रिकालाई उछालेर धेरै नक्कली विद्यार्थी थिए भनेर सामान्य भन्दा बढी उचाल्ने पनि विद्यार्थी भर्ना गर्न आउने त विद्यार्थीहरू होला नि तर क्याम्पसमा त प्रशासन हुन्छ प्रशासन नखुलिकन विद्यार्थी भर्ना हुन्छ शैक्षिक क्यालेन्डर हामीले दिएको छ सबै एनिको दबावले गर्दाखेरि परीक्षा हुने बेलासम्म फर्म भर्न बाध्य पार्ने पार। निर् बनाउने विश्वविद्यालयको पदाधिकारीहरूलाई र त्यो चिज हटाउनलाई हामीले अब चिन गति भन्दा उता भर्ना गर्न पाइन्न भनेर हामीले भनिदिएको यो सबै कुराहरू नाटेको थियो गर्नलाई हामी छौँ विश्वविद्यालयले एउटा शैक्षिक भर्नाको समय होइन अरू शैक्षिक स्थितिहरू बसालिदिएको भए त विश्वविद्यालयले बसालिदिएको भए होइन विश्वविद्यालयले यो यो बसालेको थियो भन्नुहोस् न तपाईँ बसाइली दिएको तर जुलुसका जुलुस गरेर आएर होइन अब जनताको विश्वविद्यालय जनताका छोरी नपाउने अब अहिले भर्ना गरेन भने कहाँबाट हुन्छ भन्दै आउँछ नि तर्थीहरूलाई कारवाही गर्न सकिँदैन उनीहरूको डाइरेक्ट लिङ्क नेताहरूसँग अनि जम्मै सल्लाह गरेर अन्तिममा उहाँहरू जित्ने मात्रै पोलिटिक्स गर्ने सबैले चुनाव जित्छ तपाईँ भन्नुहोस् न ठिक पार्छ भन्नेदेखि सबै के प्रमाणित गर्छ भने आफूमा कन्फिडिएन्स नभएपछि अरूका लय लाग्नुभयो एउटा राम्रो हुन्छ क्रान्तिकारी देखाउन उब्रेका कुनै चुनाव गर्ने नियत भए यत्रो हामी लागेर रातो खटेर यत्रो वातावरण पढ्ने मान्छेको कामै होइन नि त सबैलाई नक्कली विद्यार्थी भर्ना गरेको बढी जसो आरोप ए माओवादीको अखिल क्रान्तिकारीलाई लागेको छ किन नक्कली भर्ना गर्नु पर्यो जवाब दिँदै हुनुहुन्छ ए माओवादीको अखिल क्रान्तिकारी कि सोभिय मानुसी यमी भट्टराई जहाँसम्म त्यसमा चाहिँ हाम्रो प्रशासन बन्द हुने समय पाँच बजे पश्चात कहीँ पनि भर्ना भएको छैन र कुनै कुनै ठाउँमा अलिकति फर्जी भयो कि भन्ने केही प्रश्नहरू उठेका छन् जनआन्दोलन घाइतेका कार्डहरूका कार्डहरू पनि मिसयुज भएका छन् कि भन्ने प्रश्न उठिरहेको सन्दर्भमा छानबिन समिति गठन गरेर छानबिन गर्ने कार्यलाई अगाडि बढाउने भन्ने निर्णय भएको छ त्यसमा छानबिन हुन्छ छानबिन हुन्छ प्रशासनलाई हामीले आफ्नो पूर्ण सबै संगठनहरूले प्रतिबद्धता दिएका छौँ यो प्रशासनिक निकायलाई सम्पूर्ण जिम्मेवारी दिएका छन् विश्वविद्यालयबाट नैतिक र क्षमतावान विद्यार्थी उत्पादनको अपेक्षा हुन्छ कुनै बेला एसियामै नाम कहलिएको त्रिभुवन विश्वविद्यालयको साह घट्दैछ एउटा कारण हो विश्वविद्यालयका पदाधिकारी नियुक्ति लगायतमा राजनीतिक चलखेल त्यसैले पनि त्रिवी विद्यार्थी संगठनका जस्ता सुकै गतिविधि टुलुटुलु हेरेर बस्छ भनिन्छ त्रिवीका खास बाध्यता के हुन् जवाब दिँदै हुनुहुन्छ त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदार भक्त वास्तवमा कस्तो भने त्रिभुवन विश्वविद्यालयमा अहिले पनि उच्च शिक्षामा जाने विद्यार्थीहरूको सङ्ख्यामा चाहिँ करिब करिब नब्बे प्रतिशत त्रिभुवन विश्वविद्यालयमै जान्छ तर त्रिभुवन विश्वविद्यालय त अस्तव्यस्त देखिन्छ किनभने त क्यालेन्डर छैन अहिलेसम्म पनि अब अहिले सुन्नुभयो नि तपाईँले अस्ति भर्खर अहिले पनि भर्ना गर्दैछ केटाहरू त्यस्तो पनि संसारमा कुनै विश्वविद्यालय पनि हुँदैन तपाईँको भर्ना गर्ने एउटा समय हुन्छ त्यो समय बितेपछि राजाको छोरा होस् कि प्रधानमन्त्रीको छोरा भर्ना हुँदैन थियो अब यहाँ भाइस चान्सलर भइसक्नु भएको थियो विश्वविद्यालयमा शैक्षिक क्यालेन्डरसम्म छैन भर्ना कहिले गर्ने जाँच कहिले हुन्छ होइन पढाइ कति गर्ने बनाउन चाहिँ नसक्नु भनेको त दो विश्वविद्यालयकै दोष होइन विश्वविद्यालयको पनि हो विद्यार्थीहरूको पनि हो प्रश्नपत्र गाह्रो हो भनेर भन्दा तपाईँको प्रश्न पत्र गाह्रो भनेर हेड अफ डिपार्टमेन्टको टेबुल चलाउने अरे ल संसारमा काहीँ पनि सुनिँदैन त्यो गर्न सक्दैन तपाईँको किनभने युनियनहरू बलिया छन् तपाईँको त्यहाँ त्यो युनियनको पछाडि चाहिँ राजनीतिक पार्टीहरू छन् वास्तवमा विश्वविद्यालय प्रशासन त अहिले पनि देख्नुपर्ने निर्णय यति धेरै निर्मा पनि यस्तै निर्यात थियो गलाबी थिएन त्यो त एसर्ट भन्छ नि तपाईँको म्यानेजमेन्टमा बसेपछि लिडरसिपमा बसेपछि चाहिँ उसले चाहिँ यो हुन्छ यो हुन्न भन्ने प्रस्तक्षमा भन्न सक्नु पर्यो र त्यसमा अडिक हुनु पर्यो तिन वर्षको मेरो कार्यकालमा चाहिँ एउटा निर्णय पनि हामीले फिर्ता लिएनौँ फी बढायो तपाईँको अठार वर्षपछि फी बढायो हामीले त्यो बढ्दाखेरि चाहिँ मेरो पुत्तालाई त कति जलायो कता जलायो जहाँ कालो झन्डा ढुङ्गा खानु पर्यो तर त्यो डिसिजन फिर्ता भएन तपाईँको क्याफ्टेरिया थियो भने नि तपाईँको त्यो क्याफ्टेरियामा त हामीले एक करोड चाहन्छुको पैसा हरेक वर्ष हामीले खर्च हुन्थ्यो हाम्रो नचाहिने किसिमले पैसा खर्च भइरहेको थियो बरु त्यो बन्द गर्छु त्यसको साटो म तपाईँको गर्ल्स होस्टेल खोलिदिन्छु भनेर हामीले बन्द गऱ्यौँ त्यसमा दुई तिन महिना अफिस जानु सकिनँ तपाईँको तर त्यो निर्णय चाहिँ फिर्ता भएन लागू भयो भयो त्यस मेरो विचारमा युनिभर्सिटी चाहिँ एक्सेप्ट गर्नु पर्यो उसले चाहिँ यो त यो ठिक छ हामी यसमा अडिक हुन्छौँ भन्ने कुरा चाहिँ देखाउँ त के प्रशासन के को तपाईँको यहाँको पालमा पनि सुवाचन एउटा निर्वाचन भयो यहाँको कार्यकाल यो अहिलेको सुवि निर्वाचनमा अथवा पछिल्ला निर्वाचनमा देखिएका विकृतिहरू थिए कि थिएन थे यस्तो यो त अङ्ग्रेजीमा भन्ने हो भने चाहिँ यो चाहिँ एउटा प्रभाव भनेको पदाधिकारी नियुक्तिमा राजनीति चलखेल जुन हुन्छ त्यसकै असर हो भन्न मिल्छ मिल्दैन ड